अभिव्यक्ति एकैछिनमा चालक आए र मोटरलाई फेरि मोडेर अघिकै मुख्य सड़क तर्फ लगे त्यहाँ एउटा मोटरसाइकल उभिरहेको थियो त्यसै मोटरसाइकललाई पछ्याउँदै हामी चढेको मोटर अब चिनी कारखाना पछाडिको गाउँले कच्ची बाटो हुँदै अघि बढ़न थाल्यो गाउँका तन्नेरी जम्मा भएको ठाउँमा मोटर रोक्न खोज्थे ती मोटरसाइकल वालाले मिलाउँदै अघि बढ़ाउथे यसै गरी मोटर परवानीपुर पर गएर राजमार्गमा निस्कियो त्यहाँ दर्जनौ यस्ता टाटा सुमो यात्री पर्खेर बसिरहेका थिए हामी चढ़ेको मोटरका चालकलाई साहस गरेर वीरगंजबाट यात्री ल्याउन सकेकोमा बधाई दिइरहेका थिए यो बधाईको सन्दर्भ हो मेरो शहरको कथा अर्थात वीरगंज शहरको कथा हो शहरको कथा लेख्ने कथाकारै भनेर भन् गिरीश गिरिजीको यो कृतिबाट उहाँकै हरफहरू सावार बोलेर आजको उद्गारको उठान गरेका छौ कार्यक्रम उद्गार सुनेर बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछु अभिव्यक्तिको अर्को माध्यम उद्गार आजको उद्गारलाई अलिकति पृथक बनाउँदैछौ हामीले मान्छेका कथाहरू धेरै सुनेका छौं पढेका छौं तर शहरको कथा चाहिँ पहिलो पटक हामीले कार्यक्रम उद्गारमा समेट्न पाएका छौं र शहरको कथा लेख्ने कथाकार हुनुहुन्छ गिरीश गिरी उहाँको किताबको नाम हो वीरगंज मेरो शहरको कथा यही कथा मैले हातमा लिएर स्वागत गरेको छु गिरिशजी हार्दिक स्वागत छ धन्यवाद काठमाडौँ निकै चिसो छ नि यतिखेर साह्रै निस्किन्छ बिरगञ्ज जस्तो न्यानो छैन नि काठमाडौँ हो मेरो निम्ति त बिरगन्ज धेरै हिसाबले न्यानो छ यहाँको थाप थलो रस्ती बस्ती बिरगन्ज नै हो हजुर मैले वीरगञ्ज छोडेको दुई हजार बावन्न सालमा त्यति बेला कान्तिपुर पब्लिकेश आबद्ध थिए र मेरो काठमाडौँमा चाहिँ डेस्कमा काम गर्ने गरी मेरो सरुवा भएपछि बावन्न सालमा मैले वीरगंज छोडेऊ खर त उयबाट पठाइरहनुथ्यो पहिलेदेखि नै त्योभन्दा कान्तिपुरको स्थापनादेखि नै म वीरगंजको संवाददाताको रूपमा कार्यरत थिएँ गिरीश गिरी शंगर्षा शंगर्षा पत्रकार हुन् आफू जन्मे हुर्केको वीरगंजबाटै उनले समाचारको संघर्ष बढ़ाए संघर्ष त अढाई दश गर्नुभयो नि हजुर हामी पत्रकारितालाई हतारिएको साहित्य भन्छौं र यस्तो साहित्यिक साहित्यलाई समयमित साहित्य सृजनशील साहित्य भन्छौं फरक चाहिँ छ चाह। हतारिएको साहित्य आज कसैले तपाईँले देखेका कुरा ले तत्काल लेखेर समाचार पत्रमा पठाउनु पर्ने हुन्छ भने समयमित साहित्य चाहिँ लेख्दै गयो संकलन गर्दै गयो यसरी आकार दिने हो बिरगंज सहरको कथा लेख्नु भएको छ यसमा हजुर वीरगञ्ज त एउटा ऐतिहासिक सहर पनि त हो नि है हो वीरगञ्ज चाहिँ मैले यो पुस्तकमै उल्लेख गरेको छु यो खास गरी चाहिँ नि हाम्रो दक्षिणी मुख्य प्रमुख नाका भएको हिसाबले यो चाहिँ पहिलेदेखि नै विभिन्न गतिविधिहरूले एउटा कलरफुल सहर हो ऐतिहासिक सहर त हो नै व्यापारिक केन्द्र हो नाका सहर पनि हो व्यापारिक केन्द्र पनि हो भारतबाट आउने सबै सामानहरू त त्यही मार्ग हुँदै आउने नजुर वीरगंज निकै मोटो किताब छाप्नु भएको छ हजुर पृष्ठकै हिसाबले पनि तिन पेज छ के के राख्नु भएको छ यसमा मैले किताब पुरै पढ्न भएको छैन यो चाहिँ खासमा कस्तो भन्दाखेरि यो सिटी बायोग्राफी हो यो एउटा सहरको कथा सहरको जीवनी हो यो र त्यसलाई मैले प्रस्तुत गर्नको निम्ति चाहिँ कोलाज जस्तो एउटा बनाएको छु डिफ्रेन्ट डिफ्रेन्ट क्यारेक्टरहरू डिफरेंट डिफ्रेन्ट घटनाहरू फरक फरक समयमा त्यहाँका प्रभाव त्यो त्यो सहरलाई प्रभाव पारेका गतिविधिहरू त्यो सब मेरो बाल्यकालमा मैले कसरी त्यो चिजहरू हेर्दै भोग्दै र कसरी वीरगन्जको त्यो कुराहरूबाट वीरगन्ज कसरी उत्रिन्छ त्यो हिसाबले मैले त्यो सहरलाई चाहिँ सह प्रस्तुत गर्न खोजेको छु यो चाहिँ वै हो यो र चाहिँ नि यसलाई चाहिँ म आफै चाहिँ नि समाचार पत्रकारितामा लागेको मान्छे भएको हुनाले यसलाई चाहिँ एउटा ननफिक्सन मेरो विधालाई नै समातेर मैले चाहिँ नि मेरो आफ्नो सहरलाई म जन्मिएको ठाउँलाई म हुर्केको ठाउँलाई मैले चाहिँ नि ठाउँ आफै ज, ज जति उसको इतिहासमै सबैभन्दा अप्ठ्यारो क्षणमा पुगेको थियो र देशभरि त्यो सहरको बारेमा जिज्ञासा र अझ खास गरी चाहिँ नि एक किसिमको नकारात्मक भाव बढी उइराखेको बेलामा मैले चाहिँ मलाई जुन एउटा बिरनमा जन्मिएको मान्छेलाई जुन एउटा गुजरि मेरो निम्ति त्यो एउटा कठोर क्षण थियो र त्यो क्षणबाट मैले चाहिँ नि एउटा निकास जस्तो हिसाबले पनि मैले यो किताब तयार पारेको हुँ मैले मेरो सहरलाई उसको अप्ठ्यारो क्षणमा त्यति म फेरि गएर वीरगंज बसेर मैले त्यति बेला चाहिँ बिरगंजमै बिरगंजमा आन्दोलन चलिराखेको बेलामा मैले यो पुस्तक बिरगंजमै बसेर तयार पारेको हो आन्दोलन भनेपछि त गत सालको आन्दोलनको कुरा सम्झिनुभयो नि हजुर गत सालको आन्दोलनको सन्दर्भलाई समेट्न खोज्नु भएको हो गिरीशजी वाणिज्य शास्त्रको विद्यार्थी होइन हजुर पत्रकारितामा कसरी आइपुग्नु होइन यो कस्तो छ भन्दाखेरि पत्रकारितामा हुनुहुन्थ्यो गोपालगिरी पञ्चायतमा हजुर हुनुहुँदैन लाई चाहिँ दुई हजार सालमा साल तत्कालीन माओवादीले उहाँसँग पाँच लाख रुपियाँ चन्दा माग गरेको थियो उहाँले त्यो दिन अस्वीकार गर्नुभयो र सार्वजनिक रूपले नै उहाँले चाहिँ विरोध प्रकट गर्नुभयो त्यसको र पत्र पत्रिकाहरूमा आयो त्यति बेला उनीहरूलाई त्यो उनीहरूको इगोमा एउटा चोट लागे जस्तो भयो र मेरो बुवालाई चाहिँ नि धोकापूर्वक उनीहरूले बोलाएको ठाउँमा मेरो बुवा फेरि आफूले केही गल्ती नगरेको अवस्थामा कसैबाट मलाई हानी नोक्सानी हुँदैन भन्ने कुरामा उहाँ ढुक्क हुनुहुन्थ्यो उनीहरूले बोलाएकै ठाउँमा उहाँ जानुभयो र त्यसरी जानुभएको अवस्थामा उहाँको हत्या गरिएको थियो पिताजीको आत्मालाई शान्ति मिलोस् तेह्रौं स्मृति दिवस अस्ति भर्खर मनाइसक्नु भएको छ हार्दिक श्रद्धाञ्जली एउटा वरिष्ठ पत्रकारको नाताले पनि उहाँलाई हामीले सम्झिराख्छौँ पिताजी पत्रकार भएकै कारणले पत्रकारितातिर लाग्नु भएको हजुर त्यसो भन्दाखेरि फरक किन पर्दैन भन्दाखेरि मेरो बुवा छ्यालिस सालको जनआन्दोलनको बेलामा जेलमा हुनुहुन्थ्यो बिरगंज कारागारमा हुनुहुन्थ्यो र उहाँ त्यति त्यो विमर्शको रूपमा पत्रकारको हैसियतले उहाँ कार्यरत हुनुहुन्थ्यो र त्यति बेला चाहिँ नि उहाँ जेलमा हुनुभएको कारणले रिपोर्टिङ गर्न पाइएन भनेपछि म त्यति बेला ठाकुराम क्याम्पसमा साइन्स पढ्दै आइएससी गर्दै थिएँ र बुवाले एकदिन मलाई जेलमा बोलाएर चाहिँ नि अब यो रिपोर्टिङ पनि तपाईँले गरिदिनु पर्यो भनेर भन्नुभएको थियो र मैले समाचार त्यहाँबाट मैले पठाउन शुरू गरेँ बिरञ्जबाट त्यति बेला जनआन्दोलनका जति जति समाचारहरू मलाई जहाँसम्म लाग्छ त्यति नेपाली आवाज साप्ताहिक नेपाली आवाज थियो नेपाली आवाजमा जे जति समाचारहरू प्रकाशित भएका थिए बिरञ्जबाट आएका ती सबै मैले नै सम्प्रेषण गरेको थिएँ र त्यहाँ बाट मेरो चाहिँ पत्रकारिताको उस सुरु भयो तर व्यावसायिक हिसाबले मैले काम गरेको चाहिँ पछि काठमाडौँ आएर त्यही समूहसँग आबद्ध भएँ अनि अझ पछि त कान्तिपुरको त स्थापना देखिने पनि यो एउटा उमेरमा कविता नलेखेको मान्छे कोही हुँदैन भनेर भनिँदो रहेछ त्यस्तो किसिमले तर मैले साहित्य भन्दा पनि म किताबहरूमा काम मैले गरे हुँ तर मेरो चाहिँ ननफिक्सन नै हो विधा म आख्यानमा मैले आजसम्म हात हालेको छैन म अडियो भिजुअल माध्यममा पनि छु म डकुमेन्ट्री पनि बनाउँछु तर मैले फिल्ममा कहिले पनि काम गरेको छैन अथवा लघु फिल्महरूमा काम गरेका छैन मैले किताबहरू पनि काम गरेँ तर जे जतिमा गरेँ ती सबै गएर नै हुन् हामीले यसरी अतिथि बोलाइसकेपछि केही पुस्तक अंश चाहिँ हजुर उहाँकै मुखबाट सुनाउने चलन चलाएका छौँ मान्छेका कथाहरू धेरै सुनाइयो सहरको कथा चाहिँ पहिलोपटक सुनाउँदैछौ वीरगंज सहरको कथा चाहिँ अलिकति दुई चार पेज जति भ्यान्छ वीर शमशेरले बसालेको सहर भए पनि वीरगंजको गर्भाधान त्यसै बिन्दुबाट भएको थियो जुन बिन्दुमा तिब्बतसँग काठमाडौँको सम्बन्ध चिसिन थाल्यो थापाको पालामा दुई पटक र जङ्गबहादुर राणा प्रधानमन्त्री भएका बेला एकपटक लडेर तिब्बतलाई आफ्नो कुरा मनाउन बाध्य पारिए पनि नेपाली व्यापारीले त्यता निरन्तर असुरक्षा भोग्दै जान थाले परम्परादेखि तिब्बतमा आश्रित व्यापार नै काठमाडौँको लाइफ थियो तर बारम्बार नेपाली व्यापारी उता लुटिनाले अब त्यताको व्यापारलाई पुरानै स्वरूपमा निरन्तरता दिन मुस्किल पर्दै गयो त्यसको विकल्प के हुन सक्थ्यो जङ्गबहादुरकै पालामा तेस्रो नेपाल तिब्बत युद्ध उन्नाइस सय साल भएको थियो त्यति बेला लडाईँको नेतृत्व रणोद्वीप सिंहले सम्हालेका थिए पराजित तिब्बतले जंगबहादुर पछि आफै प्रधानमन्त्री हुँदा पनि सम्झौता विपरीत नेपाली व्यापारीलाई दुःख दिइरहेको रणदीपलाई मन परेको थिएन अर्कोतर्फ भारतमा अंग्रेज शासन विरूद्ध उन्नाइस सय एक वर्षसम्म भएको सिपाही विद्रोह दबाउन रणोदीपकै नेतृत्वमा नेपाली सेना परिचालन भएको थियो यी सबै परिस्थिति बीच रणोदीपकै पालामा भारतसँग व्यापारिक नाका रूपमा बीरगंजको भूमिका खोज्न शुरू भयो रणद्द्ीपको प्रधानमन्त्रीत्वकालमै उपत्यकाबाट उमाचरण राजभण्डारी व्यापार गर्ने उद्देश्यले यो स्थान आइपुगे भक्तपुरको मंगलाक्ष निवासी उमाचरण भन्दा पहिले कुनै व्यापारी यहाँ आएको ज्ञात इतिहास छैन जंगबहादुर बेलात गएकै बेला, बेला मधेस झर्ने क्रम मेरो हजिजु भएको हो उमाचरणका जेठा नाति वर्षीय जनक राजभण्डारी भन्छन् शुरूमा बारा जिल्लामा रहेको जमिनदारीका क्रममा यता आए पनि त्यसको निकै पछि हजुरबुवा व्यापारका लागि वीरगंज भित्रिनु भएको थियो राजभण्डारीका अनुसार उमाचरणले पहिलोपटक छपकैयाँको जमिनदारी किनेर बस्ती बसालेका थिए यो परिवार अहिले पनि बीरगंज जेल रोडमा बसोबास गर्छ उमाचरण आएका बेला निकै पातलो र फाटफुट बस्ती मात्र रहेको यो स्थानले कुनै पहिचान बनाएको थिएन बरू पूर्वमा कलैया नजिकैको बरेवा र पश्चिममा अलौं जस्ता स्थानले इतिहासमा चर्चा बटुलेका थिए अहिले वीरगंज बसेको स्थानभन्दा दक्षिण अर्थात सीमावर्ती बस्ती इनरवा र छपकैयामा पातलो बसोबास थियो उत्तरतर्फ भने गहवामा केही घर थिए बरेवाबाट अलौ जान इनरुवा र छपकैयाँ भएरै यात्री गुज्रन्थे त्यसै इनरुवा र छपकैयाँको जमिन्दारी उमाचरण राजभण्डारीले कुर्मीहरूसँग किनेका थिए उमाचरणको व्यापार यहाँबाट कोलकातादेखि काठमाडौँसम्म चल्ने गर्थ्यो एक हिसाबले भन्ने हो भने लासाको विकल्पमा कोलकाता खडा भएको थियो त्यति रक्सोलसम्म रेल आइपुगेको थिएन वीरगंजबाट सबैभन्दा नजिकको रेलवे बिन्दु सुगौली थियो सुगौली सीमावर्ती भारतीय बजार रक्सोलबाट चौबिस किलोमिटर दक्षिण पर्छ कोलकाताबाट सुगौली आइपुगेको मालसमान बैलगाडाको लस्करले रामगढुवा हुँदै रक्सोल ल्याउँथ्यो त्यो बेला रक्सोल थिएन एउटा बस्ती थियो जसलाई धेरै पछि फलेजरगंज भनिएको थियो अंग्रेज शासनकालमा नेपाल भारतको सीमावर्ती त्यस बस्तीको प्रशासन सम्हाल्न एकजना फ्रेजर नामका अंग्रेज खटिएका थिए उनी फ्रेजरको नामलाई स्थानीयले जुन लवजमा उच्चारण गर्न सके त्यसैबाट त्यो ठाउँको नाम रहन पुगेको थियो फलेजरगंज फ्रेजर अत्यन्त कड़ा मिजाजका प्रशासक थिए अर्कोतिर दस गजासँगै जोडिएको सीमावर्ती भेगमा आपराधिक गतिविधिको असाध्य बिग त्यहाँ बसोबास गर्ने बदमासलाई फ्रेजर कड़ा सजाएको एलायन गर्थे आफूलाई मन नपर्ने त्यो भेगका मानिसलाई उनी जहिले पनि रासकल भनेर सम्बोधन गर्थे सोहोलीबाट तानिएको भारतीय रेलवे सीतामढीसम्म जोडिने गरी विस्तार भयो त्यसको फलेजरगंज स्थित स्टेशन त्यसै इलाकामा रहन पुग्यो जहाँका मान्छेलाई फ्रेजरले रासकल भनेर रा सम्बोधन गर्थे फ्रेजरले भनेको रासकललाई स्थानीयले रसकोल भनेर बुझ्थे स्मरणीय छ यस भेगमा रिक्सा टाङ्गा चालकदेखि लिएर लगभग सबैजसो पुरानो रैथाने अहिले पनि यो स्थानलाई रस्कोल भनेरै सम्बोधन गर्छन् त्यही रसकोलमा रेलवेको जंक्सन बनाइएपछि त्यसको नाम भने रक्सोल कायम गरियो कालान्तरमा फलेजरगंज भन्ने नाम निशानै मेटिन पुग्यो रेलवे स्टेशनबाट पाएको नाम रक्सोल चाहिँ त्यो सम्पूर्ण सहरैका लागि स्थापित भइदियो भन्नुको मतलब रासकलबाट रसकोल हुँदै जोडिएकै जोडिएकै सहर हो सहरको कथा लेख्नु पर्छ भन्ने सोच कसरी पलाय यसका तिन चारवटा कारणहरू छ एउटा कुरा त के छ भन्दाखेरि हाम्रो नेपालमा जुन सहरीकरण छ जे जति सहरहरू छन् ती सहरहरू चाहिँ नि पश्चिमको पश्चिमा मुलुकहरू अरू देशहरू भनौ न भन्दा चाहिँ हामी कहाँ अलिक छ अरू ठाउँहरूमा जे जति सहरहरूको निर्माण भएको हुन्छ र त्यसको जे विकास हुन्छ त्यो त्यहाँको त्यहीको स्थानीय आवश्यकताले गर्दाखेरि सहर उत्पत्ति हुन्छ र स्थानीय आवश्यकताले नै त्यसको विकास र विस्तार हुन्छ तर नेपालको केसमा चाहिँ के हो भन्दाखेरि जस्तो म बीरगंजकै कुरा गर्छु वीरगंज चाहिँ नि त्यहाँको स्थानीय आवश्यकताबाट विकास भएको सहर होइन वीरगञ्ज पछी जन्मेको सहर हो वीरगंज भन्दा पुरानो इतिहास त छेउको कलैयाको छ अरू ठाउँहरूको छ त्यहाँको अलौ काण्ड अलौ पर्व हामीले पढेकै छौँ त्यो त्यो अलौ कलैयाहरू पुरानो बस्ती बसोबासहरू हुन् वीरगञ्ज त धेरै पछिको हो त वीरगंज के कारणले उत्पत्ति भयो भनेर भन्दाखेरि काठमाडौँको आवश्यकताले हाम्रो देशमा चाहिँ जे जति सहरहरू बनेका छन् त्यो केन्द्रले तिनीहरू उसको आवश्यकताको कारणले त्यो सहरको उत्पत्ति गराएको छ केन्द्रको आवश्यकतासँगै त्यो सहरको विकास र विस्तार भएको छ र यो यो एउटा यो फरक पनि भेटिन्छ वीरगञ्जमा र मलाई लाग्छ देशको अरू पनि सहरहरू त्यसरी नै जन्मिएका हुन् विकास भएका हुन् यो, यो फरक छ यो अन्तर छ एउटा त्यसदेखि बाहेक वीरगन्जमा आफू जन्मिएको हुर्किएको ठाउँ यति कलरफुल ये चाहिए विभिन्न किसिम का माने आवत जावत करने तो एटा नाका मज संजोगले म इस मेरे सौभाग्य ठाँ मेरे पुस्तासम का मानी त्यां रेल चलेको चले हेन पाया होइन जुन आज छैन आज त्यसको नामोनिशान पनि छैन ना, वीरगञ्जमा रेल चल्थ्यो भन्ने कुरो त्यहाँ कुनै अहिले सङ्केत पनि छैन त्यसको तर त्यति बेला हामी केटाकेटी हुँदाखेरि त्यो रेल चल्थ्यो त्यो रेलले चाहिँ ल्याएका खाने खानेकुराहरू हामी कसरी त्यहाँदेखि त्यो एउटा चाहिँ त्यो हामी त्यो चोरेर खान्थ्यौँ भन्ने प्रसङ्गहरू पनि मैले किताबमा राखेको छु त्यो हामी म त्यो रेलवे स्कुलमै पढेको हौँ त्यो वीरगन्ज त्यो रेलवेकै जग्गामा बनेको स्कुल हो अनि त्यो स्कुल र रेलवे यार्ड त्यो ओपन भएको हुनाले हामी चाहिँ त्यो त्यता रोचक प्रसङ्गहरू पछि सुनौला अहिले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 श्रोताहरू यहाँहरू रेडियो नेपालको साहित्यिक तरंगमा कार्यक्रम उद्घार सुनिराख्नु भएको छ आजको कार्यक्रम उद्गारमा शहरको कथा सुनिराखेका छौ वीरगंज शहरको कथा लेख्ने कथाकार हुनुहुन्छ गिरीश गिरिजी हुनुहुन्छ किर्ति शब्दमा सेनेमा भनेर आख्यान पुरूष डा ध्रुवधन्द्र गौतमले वीरगंज यो पुस्तकको सरसार्थी समीक्षा बुढु सठिक तरिकाले गर्नुभएको छ यस्ता पुस्तक कम छन् जुन मैले दोहोऱ्याएर पढेको छु गिरिश वीरगंज मेरो शहरको कथा त्यस्तै कम किताब मध्ये पढ्दछ पुस्तक अत्यन्त राम्रो छ रोचक छ दुई पटक पढ्दा मैले रुचिका साथ पढे यसमा केही प्रतिशत श्रेय वीरगंज शहरलाई पनि जान्छ जुन मेरो पनि आफ्नो भूमि हो गिरिशले अत्यन्त सुष्मतापूर्वक वीरगंजलाई उभ्याएका छन् यसको थालनीको प्रसंगदेखि विकाससम्म थालनीमा एउटा सानो बस्तीका रूपमा रहेको वीरगंज आज प्रत्येक दृष्टिले एक विशाल र महत्वपूर्ण शहर बनेको छ यो औद्योगिक राजधानीको कथा गिरिषले रोचक र दायित्वपूर्ण किसिमले पस्केका छन् भनेर डाक्टर लेख्नु भएको छ हजुर डेल दोहोऱ्याएरै पढ्नुभयो त्यही हो किताब त दा? मैले यो पुस्तकमा एक ठाउँमा गोपाल गोतामेको बारेमा पनि उल्लेख गरेको छु मैले पत्रकारितामा आफू पत्रकार पनि भएको कारणले र मैले मेरो मैले उहाँलाई जहिले पनि गोपाल गोतामेलाई प्रेरणाको स्रोतको रूपमा मैले उल्लेख गर्दै आएको छु गोपाल गोतामे वास्तवमै एउटा आदर्श पत्रकार हुनुहुन्थ्यो उहाँ चाहिँ श्रमजीवी पत्रकार हुनुहुन्थ्यो र त्यो मान्छेको जुन किसिमको उहाँको मैले बाल्यकालमा जुन संसर्ग पाएँ त्यसबाट जुन प्रभाव मछ आए अब एक कि हम अब शहर गोतामी धस गोतामी सब भेटभ तर बड़ी संगत मेरो बड़ी डाक्टर ऊवचंद्र गौतम संग्स वहां जस्तो भाई पाउनु वीरगन्ज धन्य भएको छ वीरगञ्जको निम्ति चाहिँ यो एउटा ठूलो हामी वीरगञ्जवासीले कहिले पनि यो उहाँहरूको गुण हामी बिर्सन सक्दैनौँ उहाँहरूले नेपाली साहित्यको मूलधारमा वीरगंज जस्तो ठाउँलाई वीरगञ्ज वरपरको त्यो मधेसको त्यो भूखण्डलाई उहाँहरूले मूलधारमा ल्याइदिनु भएको छ त्यसकारणले वीरगञ्ज सदा उहाँहरूप्रति आभारी छ साहित्यका लागि वीरगंजलाई नै केन्द्र बनाइदिनुभयो उहाँहरूले जुन किसिमले घामका पाइलाहरू यो कति पाठकहरू ले मलाई मेरो पुस्तकको बारेमा वर्णन उल्लेख गर्ने बेलामा चाहिँ नि घामका पाइलालाई स्मरण गर्नुभएको थियो र वास्तवमा बिरगंजले जुन एउटा सौभाग्य प्राप्त गर्यो घामका पाइलाहरू भित्र पनि बिरगंजकै कथाहरू लेख्नु भएको थियो नि त आख्यानको रूपमा आएको बिरगंजकै कथा हो त्यो पनि वीरगन्जकै जीवनी हो तर आख्यानको रूपमा आएको थियो त्यो तर यसमा चाहिँ मैले चाहिँ अब मैले पछि ध्रुवचन्द्र गौतम धनुषचन्द्र गौतम त बितिसक्नु भएकोले धेरै कुरा भएन मेरो पुस्तकसँग जोडिएको तर ध्रुवचन्द्र गौतमले चाहिँ घामका पाइलामा पनि कतिपय पात्रहरू चाहिँ नि त्यही समाजबाटै उहाँले लिनुभएको थियो त्यसलाई चाहिँ त्यो चरित्रहरूलाई त्यो पात्रहरूलाई उहाँले चाहिँ घामका पाइलामा चाहिँ नि फिक्सन रूपमा चाहिँ नि प्रस्तुत गर्नुभयो भनेर भन्नुभएको थियो भन्नुको अर्थ के छ भने त्यो बीरगन्जकै कथा हो त्यो पनि मैले त चाहिँ नि अब घामका पाइलाको उल्लेख गरिराख्दाखेरि मेरो किताबलाई मैले ऊ गरिराख्न कतिको हुन्छ मलाई थाहा छैन त्यो धेरै वजनदार कृति हो त्यो तर मैले चाहिँ नि त्यही प्रयासलाई जुन उहाँहरूले उहाँहरू जस्तो अगुवा अग्रजहरूले जे ऊ उठाउनु भएको थियो त्यसैमा मैले पनि मेरो एउटा पछिल्लो पुस्ताबाट एउटा प्रयाससम्म मात्रै गरेको वीरगञ्ज यो सहरको कथाभित्र उल्लेख गर्नुपर्ने रोचक सन्दर्भहरू पनि उल्लेख गर्नुभएको छ यो किताबमा अलिकति सम्झिनुहोस् न मैले मैले जस्तो वीरगन्जबारे लेख्छु भनेर मैले कुनै सिलसिलावार तरिकाले सिलसिलाबद्ध त्यसलाई चाहिँ नि बाँधेर त्यसरी लगेको छैन मैले अघि नै भने यो कोलाज जस्तो छ यसमा कतै इतिहासको वर्णन छ भने कतै वर्तमानको चित्रण छ त्यो वीरगन्जमा आन्दोलन चलिरहेको बेलामा कहाँ कहाँ के के भइरहेको थियो त्यो घटनाहरू पनि मैले राखेको छु भनेदेखि मेरो बाल्यकालमा मैले देखेँ भोगेका रमाइला घटनाहरू अनि अनौठो रमाइला घटना सम्झिनुहोस् न र अन्त्यको कुरा चाहिँ त म फेरि यहाँ पढौँला उदाहरण गरौँला जुन त्यो बाल्यकालका घटनाहरू त सपनामा पनि देखिन्छन् नि हजुर कुराहरू चाहिँ अलिकति सम्झिनुहोस् त यहाँ मैले यहाँ एक ठाउँमा चाहिँ एउटा अघोरी बाबाको बारेमा उल्लेख गरेको छु ती बाबा चाहिँ बंगाली थिए र त्यो चाहिँ नि यो सीमावर्ती सहर भएको कारणले गर्दाखेरि अनौठो अनौठो किसिमका अनेक चरित्रका अनेक रङरूपका कोही चाहिँ यता शिवरात्रीमा पशुपति आउन लाग्दाखेरि बिरगन्जमा बसेर चाहिँ ऊ गर्ने अनेक चरित्रहरू त्यहाँनिर हामी भेट्थ्यौँ अनि त्यो कोही कोही कोही त त्यहीँ स्थापित हुन्थ्यो त्यहीँ बस्थे अनि तिनका अनेक गतिविधिहरू त्यो त्यो यति रोचक हुन्थ्यो अनि त्यो बाबाको बारेमा यहाँनिर पनि मैले लेखेको छु अनि त्यसपछि फेरि अर्को चाहिँ के छ भन्दाखेरि उता बोर्डर पारिको चाहिँ जस्तो भनौँ न एकताका चाहिँ के हुन्थ्यो भने हामी केटाकेटी हुँदाखेरि एउटा हल्ला के आयो भने राति चाहिँ नि सुत्ने बेलामा चाहिँ नि अहिले चाहिँ नि एउटा भूत आउन थालेको छ त्यो मैला हो र त्यसले बोलाएपछि राति चाहिँ कसैले पनि त्यो नकार्न सक्दैन ऊ चाहिँ सुतेकै अवस्थामा चाहिँ बेवसीमै उठेर गएर त्यो ढोका खोल्छ र ढोका खोल्ने बित्तिकै चाहिँ नि त्यो चाहिँ रगत छादेर त्यहाँ चाहिँ मर्छ त्यो मान्छे भन्ने खालको हल्ला फैलियो अनि अब त्यहाँ भएपछि चाहिँ के भयो भन्दाखेरि अब हामी त अब त्यो मेरो त त्यति बेला हाम्रो पसल थियो त्यहाँ बिरगञ्जमा अनि पसलमा सुत्न जानुपर्थ्यो राति राति अनि अब के छ त यसबाट त अब बाँच्ने उपाय त खोज्नु पर्यो यो त अब भुतै आउने भनिसकेपछि अब त केही न त तरिका लगाउनु पर्यो अनि हामी चाहिँ के गर्थ्यौँ भने अब त्यो तरिका खोज्न अनि खोज्दाखेरि चाहिँ पाइयो त्यसको त्यो त्यो समस्यासँगै समाधान पनि हुन्थ्यो त्यहाँनिर समाधान के छ भने भन्दाखेरि चाहिँ कसैले पनि आफ्नो घरको भित्तामा चाहिँ नि रातो रङमा चाहिँ नि पंजा छाप लगाए नहीं घरको भित्तामा राखाको छाप पन्जाको छाप लगाइदियो भने चाहिँ त्यो भूत चाहिँ नि ए यो घरमा त म पहिले आइसकेको छु भनेर चाहिँ फेरि दोहोऱ्याएर आउँदैन भनेर त्यो त्यो समाधान भूतलाई झुक्याउनु पर्ने त्यो त्यो तरिका थियो र हामीले चाहिँ के गर्यौँ भने मैले पनि अब त्यति बेला चाहिँ अब विभिन्न घर घरमा चाहिँ त्यो पन्जाको छाप देखिन सुरु भइसकेको थियो र मैले पनि मेरो पसल अगाडि चाहिँ टन्नै मैले पन्जाको छाप मैले लगाइदिएँ अनि पछि चाहिँ अब यो कुरो त अब त्यति बेला अब त्यो त्यो भूतबाट बचियो जो आज जीवित छु तर पछि आएर के रहेछ त्यो भूतको यो भनेर पछि पत्ता लगाउँदै जाँदाखेरि त के रहेछ भने त्यति बेला चाहिँ नि उता पारी चाहिँ नि अब चुनाव भइराखेको रहेछ र यो कांग्रेस आइको चाहिँ नि यो चुनाव चिन्ह चाहिँ पन्जा छाप अनि त्यो उतातिर चाहिँ नि बिहारतिर चाहिँ निकालेको उपायले हामीलाई समेत चाहिँ तर्साएर होइन भनेपछि यो कस्तो भन्दाखेरि यस किसिमका कुराहरू पनि त्यो मैले वीरगन्जको बारेमा किताब लेख्दाखेरि यी कुराहरू पनि जे मेरो बाल्यकालका जे सम्झनाहरू छन् त्यो सहर सिङ्गो उभ्याउनको निम्ति मैले त्यहाँ त्यहाँ चलेका हल्लाहरू त्यहाँ भएका ठग फटाहरू त्यहाँ भएका असल मान्छेहरू अनि त्यहाँका एकदमै मैले सडकमा भेटिने पात्रहरू मैले यो किताबमा चाहिँ तपाईँहरूले अथवा अरू पनि कसैले यहाँ वीरगन्जको बारेमा समाचार छापिँदाखेरि जुन ठुल्ठुला नामहरू जुन आउँछ त्यो नामहरू प्रायः भेटिँदैन यहाँ चाहिँ त्यो सडकमा एउटा सैलुन मैले वीरगन्जको यो किताबको एउटा वीरगन्जको विमोचन नै एउटा हजामबाट गराएको थिएँ हजुर र ती हजामको बारेमा एउटा च्याप्टर छ जो चाहिँ अहिले चाहिँ पछिल्लो समय चाहिँ मैले चाहिँ औँठी बेच्ने मान्छेको रूपमा उनलाई फेला पार्यो बाटोमा र त्यो उनको त्यो घटना उनको भोगाई आ, उनी बिरञ्जका रह थाने हामी भन्दा पनि पुरानो बासिन्दा उनी बिरञ्ज त्यहीँका रहने मधेसी होइन र त्यो त्यहाँ ते चाहिँ ते मधेसी दलित होइन र उनको भोगाई उनको सङ्घर्ष होइन पछिल्लो समय चाहिँ नि माइग्रेट भएर आउने बिहारबाट आउने जुन व्यापक थियो त्यति बेला आजकल त अलिकति कम भएको छ त्यो आउनेहरू पनि मधेसी भनेर भनिन्छन् तर त्यस्ताहरूले चाहिँ त्यहीँका वास्तविक जो मधेसी छ चा, उनीहरू चाहिँ कसरी पीड़ित छन् यस्ता यावत कुराहरूलाई चाहिँ मैले चाहिँ यो वीरगञ्जलाई चिनाउनको निम्ति मैले चाहिँ एकदम सामान्य पात्रहरू सामान्य चरित्रहरू अलिकहरूलाई कृतिको रूप दिनुभयो हजुर जो पात्रहरू पढ्दा पछाडि थिए यी पात्रहरूलाई पनि समेटेर किताबमा ल्याउनु जसको चाहिँ चर्चा गरिँदैन गरिँदैन यहाँ अखबारहरूमा समाचार आउँदैन तिनको ती, योगदान हुन्छ सहर वास्तवमा उभ्याउने नै तिनीहरूले हो त्यो रिक्सा त्यो टाङ्गा चलाउने मान्छेले हो त्यो हजामले हो त्यो चिया पसलेहरूले हो सहरलाई जीवित बनाउने नै तिनीहरूले हो तर तिनीहरूको कहिले पनि उल्लेख हुँदैन वीरगंजको बारेमा उल्लेख भयो भने अरू अरू ठूला नामहरू आउँछन् तर मैले चाहिँ त्यस्ता पात्रहरूलाई समातेर अनि बल्ल वीरगंजलाई उभ्याएको छु त्यसको माथिबाट <laughs> वीरगंज किताबको अन्त्यमा यहाँले लेख्नु भएको छ वीरगंजकै अग्रसरतामा झण्डै छ महिना चलेको मधेस आन्दोलनको पट्टाक्षेप माघ बाइस गते नाटकीय ढंगबाट भयो थुप्रै आन्दोलनकारीको मृत्यु र नाकाबन्दीले सारा मुलुक तहस पारेको त्यो आन्दोलनको अन्तिम र सबैभन्दा प्रभावशाली त्यान्द्रो अर्थात नेपाल भारत सिमानामा चल्दै आएको धरना यसरी तोडियो मानव त्यहाँ यत्रो दिनसम्म केटाकेटीको खेल मञ्चन भइरहेको थियो पछिल्लो समयसम्म आइपुग्दा वीरगंजको बेहाल देख्दै आएकाहरूले यो धरनाले अब धेरै समय थिएन भन्ने त बुझेकै थिए तर यसको अन्त्य यस किसिमबाट हुन्छ भन्ने कसैको अन्दाज भने थिएन अन्त्यमा यसरी पटाक्षेप गर्नुभएको छ वीरगंज सहरको कथालाई हजुर कार्यक्रम उद्घारको समय पनि सकिन सकिन छ हजुर विदा चाहिँ कसरी मागौँ अब र यस्तो महत्त्वपूर्ण कार्यक्रम चाहिँ नि रेडियो नेपालमा चलाइराख्नु भएको छ त्यसको निम्ति म हार्दिक धन्यवाद दिन्छु किनभने साहित्यको लेखेर चाहिँ नि मलाई थाहा छैन मलाई लाग्दैन अहिले पनि फुल टाइम कसैले आफ्नो गर्न सक्छ जस्तो गुजारा हुँदैन साहित्य लेखेर म आफै पनि पत्रकारितामा छु त्यसैबाट मेरो जीविका उपार्जन छ तर यस्तो चिजमा पनि जुन मान्छेको जसले चाहिँ नि वास्तवमा मान्छेका भोगाइहरू मैले अघि भने जस्तै ती हजामका कथाहरू तिनीहरू जसका कुरा लेखिँदैनन् त्यस्ता चिजहरू हामीले ल्याइराखेका छौँ जसको निम्ति चाहिँ एउटा गुणग्राही समाज चाहिन्छ चा। जुन र यस किसिमको चाहिँ रेडियो नेपालले यस किसिमको कार्यक्रम जुन बनाएको छ र तपाईँले जुन चलाइराख्नु भएको छ त्यसको निम्ति म हार्दिक आभासु श्रोताहरू आजको उद्घारमा रहनुभयो सहरको कथा लेख्ने कथाकार गिरीश गिरी वीरगंज सहरको कथा उहाँले लेख्नु भएको हो ते वीरगंज शहर को कथ सुंदा सुंद आधा घंटा बीत हामी पत्त भयन आज का अतिथि गिरीश गिरीजी प्रति हार्दिक आभार वहां को सृजनशील जिंदगी निरंतर अगा बढ़ोस् आज़को आज कोई उद्घार रमेश पौड़े बिजा मगम सिनेमा ज घुमाऊ खीड़ जाऊ हम बीरगंज बीरगंज घूमी सारे दंगा बीरगंज तिमी सारे दंगा डाडा hey! हावा खादै मेला मा सिनेमा ज घुमाउू हिड़ जाऊ तिमी सारे दंगा What? What? What? What? ज घुमा जाऊ हम बीरगंज बीरगंज बीरगंज घुमी तीम सारे दंगा मेरो हेरना वै, वै, वै, वै। हेरना बिन्द माचा देख बीरगंज घुमा जाऊ हम बीरगंज बीरगंज घुमे तीमी सारे दंगा ज घूमी दंगा ने ने जो सारे दंगा कभी रु मीजेारभी